नमस्कार अनि शुभ प्रभात यो हो दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी र शुभ बिहानीको अर्को एउटा नवीन श्रृङ्खलाले राज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा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 रन तमा आफन्तहानीको यो श्रृङ्खला पाँच मेगामा इन्टरनेट अनलाइन गरेर कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट आज मिति विक्रम सम्बद्ध दुई हजार सत्तरी साल जेठ महिनाको बिस गते सोमबार तदनुसार 2013 जुन तिन तारिक ज्येष्ठ कृष्ण पक्षे दशमी तिथि दिउँसो तिन बजेर 43 मिनट उपरान्त एकादशी तिथि उत्तर भाद्रपदा नक्षत्र बिहान एघार बजेर छप्पन्न मिनट उपरान्त रेवती नक्षत्र आयुष्मान योग राति आठ बजेर दुई मिनट उपरान्त सौभाग्य चन्द्रमा मेन राशिमा अमृत बेला बिहान छ बजेर उयो त भयो आजको तिथि मिति आजको पञ्चाङ र प्रस्तुत गर्छौ तपाईँको आजको दिन के कस्तो रहेको छ त राशिफलले के कसरी देखाएको छ तपाईँको आजको दिनलाई अबको क्रम हामी राख्छौ आजको राशिफल रासी मेष रासी हुने तपाईँको लागि आज अतिथि आगमनको समय हुने खालको दिन रहेको छ त्यस्तै गरी स्वागत सत्कारमा तपाईँको समय बित्नेछ तपाई आज र अरूको खुसी र भलाइमा समय बित्ने देखिन्छ भेटघाट एवं मनोरञ्जनको समय रहेको छ त्यस्तै गरी धेरैजनाको सहयोगले गर्दा आज तपाईँलाई केही राहत मिल्न सक्छ समयको प्रतीक्षा गर्नुहोला मिथुन राशि कर्कट राशि सेवा को कार्य में एकदम रुचि बढ़ने खाली गचित काम को उचित मूल्यांकन आज रामने सिंह राशि मोह में एक पाइला अगर कन्या राशि समय बीतने बार दिन रहमोजीन कार्य संपन्न कर सरकारी सेवामा सोच्नु भएको काम बन्ने खालको समय रहेको देखिन्छ त्यसै गरी बोल्दा तपाईँले विशेष ध्यान दिनुहोला र त्यत्तिकै विवाद पनि आउन सक्छ आज विचार गरेर अगाडि बढ्नुहोला तपाईँको आजको दिन सामान्य रहेको छ सामाजिक सेवा सहयोगमा तपाईँको मन समय भित्र खालको समय रहेको देखिन्छ त्यसै गरी लागि सेना पुलिस सुरक्षा क्षेत्र मनपर्ने क्षेत्र रहेको देखिन्छ धनु हुने तपाईलाई आज विशेष गरी मिठो खानपिन एवं भेटघाटको समय रहेको देखिन्छ जनाको सहयोग पाउँदा केही राहत तपाईलाई मिले जस्तो लाग्नेछ आज र समयको प्रतीक्षा गर्नुहोला मकर राशि हुने तपाईँको आज माया मोहमाया त केही उतार आउन सक्छ माया प्रेमको क्षेत्रमा त्यसै व्यापार व्यवसायबाट सामान्य लाभ तपाईँलाई आज मिल्ने देखिन्छ समग्रमा तपाईँको दिन सामान्य छ कुम्भ राशि कुम्भ राशि हुने तपाईँको आजको दिन खासै उत्तम देखिँदैन तपाईँले सोच्नु भएको आत्म भएको कामबाट तपाईँलाई आज सफलता मिल्न अलिक कठिन देखिन्छ धैर्य हुनुभयो र अन्तमा मेन राशि हुने तपाईँलाई आज सामाजिक सेवामा रुचि बढ्ने खालको समय रहेको देखिन्छ त्यस्तै गरी उचित कामको उचित मूल्याङ्कन हुनेछ आज र तपाईँलाई यात्राबाट पनि विशेष लाभ र आफन्तबाट पनि सहयोग प्राप्त हुनेछ यो त भयो आजको राशिफल हुन त राशिफलले जे जस्तो भने पनि तपाईँले असल कर्म गर्नुहोस् असल विचार राख्नुहोस् र सधैँ सकारात्मक सोच बनाएर मात्र अगाडि बढ्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् सुखद रहनेछन् तपाईँ यति बेला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 तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ प्रविधि कक्षीबाट रिजनको साथ मिलेको छ र तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले सहकर्मी ध्रुव खनालको साथमा स्वास्थ्य सरोकार सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब दस बजेसम्म लोक सहकर्मी सुन्न साथमा र एघार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगतै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ सहकर्मी सम्झना बाह्र बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले नन स्टप बलिउड सुन्न सक्नुहुनेछ जस अन्तर्गत रहेर आज तपाईँले नयाँ नयाँ गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र एक बजेको पालो हो अर्पण खबरको र अर्पण खबर, खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले अफलाइन स्विस सुन्न सक्नुहुनेछ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 चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब पाँच बजेसम्म तपाईँले सहकर्मी ज्योतिको साथमा कार्यक्रममा गृह संसार सुन्न सक्नुहुनेछ र पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजेसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरूबाट मनोरञ्जन लिन सक्नुहुनेछ र छ बजीको पालो हो नेपाल भाडी समाचारको र नेपाल भाडी समाचार लगत्तै छ तिसदेखि सात बजेसम्म तपाईँले सदा जस्तै अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र सात बजेको पालो हो मौला कालिका साधी पसलले सहकार्य गरेको कार्यक्रम अर्पण शुभ साँझको साथ दिनको लागि म उपस्थित हुनेछु सातैसदेखि आठ बजेसम्म तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार लगत्तै आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म तपाईँले बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजीसम्म तपाईँले महावीर विश्वकर्माको साथमा बहकिने मन सुन्न सक्नुहुनेछ र दस बजेको बालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजीसम्म तपाईँले खुल्दुली डट सुन्न सक्नुहुनेछ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 सिआइएन को साझा खबर छत्तिसदेखि सात बजेसम्म तपाईँले बाढी बहस सुन्न सक्नुहुनेछ र सात बजे अर्को स्थानीय समाचार सुन्नुहुनेछ र त्यस लगत्तै शुभ बिहानीको अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ यह तो भेडियो अर्पण एक चार थप्लो पांच मेगा हर्ज आज प्रसारण होने कार्यक्रम का झलक हु अब वहीं कार्यक्रम में पालो ती पठा भाई जन्मदिन का शुभकामना प्रस्तुत करने हजुर हजुर जसको जन्मदिन परेको छ हजुर जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना कुनै नयाँ काम गर्दै हुनुहुन्छ यदि तपाईँले भने बधाई तथा शुभकामना र कतै जाँदै हुनुहुन्छ कुनै ठाउँको यात्रा तय या गर्नु भएको छ भने तपाईँको यात्राको सफलताको पनि कामना गर्न चाहन्छौ रेडियो अर्पण एक सय चार थुप्रो आज जन्मदिन परेको छ पदमपुर बस्नुहुने दिया अधिकारीको र दियालाई आज परेको जन्मदिनको अवसरमा शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा वासु अधिकारी त्यस्तै गरी मम्मी हुनुहुन्छ दिपा अधिकारी हजुरबुवाहरू हुनुहुन्छ टङ्कनाथ पौडेल वासुदेव पौडेल खिमप्रसाद पौडेल त्यस्तै गरी हजुरआमाहरू हुनुहुन्छ लिला पौडेल गङ्गा पौडेल अप्सरा पौडेल मामाहरू हुनुहुन्छ दिपक सन्तोष विश्वास पोषक विकास त्यस्तै गरी माइजू हुनुहुन्छ सीता पौडेल र बहिनी सदिक्षा हुनुहुन्छ त्यस्तै गरी विशेष गरी आज जन्मदिन पर्नुहुने दियालाई जन्मदिनको धेरै धेरै शुभकामना दिनुभएको छ मामा विनोद पौडेलले र दियालाई मेरो व्यक्तिगत तर्फबाट पनि जन्मदिनको लाखौँ लाख शुभकामना यिनै विभिन्ध जानकारी सँगसँगै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा आइसकेका छौँ एथिनजेलसम्म तपाईँले शुभ बिहानीको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुन सुकेकोणाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई र प्राविधिक साथको लागि धेरै धेरै धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट म प्रत्यक्ष वर्ष बाजा योगुशी रमाइल बाड़ो खुशी रोमी मुटु भित्र ढुकुकी अजम बरी मया गा मि ढुकी डाली मा, तिमी हासा, यो माया तिमी लाख वर बाचा वर्च मनोरंजन का लगी शीशो हजरा